दुर गरिबी हुनुको कारण त बाबा मैले बेचेर खाइदिएको थिएँ बाँड्दाखेरि यति परेन गर्नु पाखु लगाउनु हेर्नु हलो कोदालो अब गाह्रो हलो जोत्ने कोदालो खन्ने भारी बोक्ने त्यही हो ज्ञान सुनार परम्परागत पेसा हुन्छ सुनारे काम गरेन सुनार भन्ने नाम मात्रै रह्यो सुनार काम खासै गरेन झन् जग्गा छैन बत्ती पनि छैन घर केही कटेर हो देखेर आउन हो त्यही हो डियाँ ल्याएर बाँध्या छ दुइटा छोराहरू छैन भएर के काम लाग्छ भयो भने आफ्नो व्यवहार गरेर बुढाबुढीलाई केही मेवी परिवार कार्यक्रमहरू खै कुनै आएको छैन सर अब चाहिँ आउँछ भन्छन् कार्यक्रम चाहिँ राखिन्छ भन्छ खै हाम्रो आएछ केही थाहै छैन शौचालय परेन शौचालय परेको छैन कुनै छैन अब दलित सङ्गठन छैन कुनै केही छैन केही छैन अब चाहिँ यस्तै छ हेर्नुहोस् हामी धेरै दुखी धेरै कहिले इन्डिया जाने कहिले के जाने छ अब सिलाइ गर्नु छ सिलाइ पनि अब त्यस्तै छ हेर्नुहोस् पुग्छ पुग्दैन सिलाइ खाना पुग्दैन सिलाइ गरेर खाना पुग्दैन खाना पुग्दैन अनि उहाँ चाहिँ सामबहादुर तपाईँ सिबबहादुर होइन कति वर्षदेखि तपाईँले सिलाउने काम गर्नुभयो सिलाउने के गर्नुहुन्छ हलहरू जोत्ने कोही खाने भारी होलको मेलाइ छ यहाँको दलितहरू धेरै रहेछन् किन होला दलितहरूकोले यसरी ध्वनि हुन नसके पछाडि पर्नुको कारण के हो खैहरू ठुल्ठुलो काम पनि पाउन गरौँ कमानी दमनी तपाईँको नाम चाहिँ के हो मेरो नाम टोपबहादुर के हो टोपबहादुर कति छ जग्गा जमिन घरबास कस्तो छ तपाईँको अवस्था जग्गा त थोरै छ हेर्नुहोस् मेरो कति लाग्छ घर बनाउनु भएको छ बनाएको छैन बङ्गालमा चुनी जस्तो बङ्गालमा किन यस्तो बलबै हुनुहुन्छ काम गर्न नसकेर हो कि किन यस्तो भएको तपाईँ काम गर्न सकिन्छ इन्डियाको कमाइ जाँदाखेरि गर्न सकिन्न दुई चार महिना फर्किने मन लाग्छ अब त्यही हलो गोदालो जाने गर्ने खाने त्यस्तै छुख्नु पर्ने नि होइन र कमाउनु त कमाइराखेको छ हजुर अब जान् धेरै छ अझै पनि जाने पाँचजना छौँ घरमा खाना पुग्दा अहिले बहानलाई जाने जग्गा यतिजना जाने घरहरू गर भएको त होलाज्य सामा केही जाने मिल्न माग्दा पनि चुनावमा दिने भन्छन् जान्छन् जित्यो भनेदेखि दुईबारा जानेसित दुईवटा जाने अब मुख देखाउन सुनवार सुनार मान्छे किन आर्ने काम गर्नु सुन अब नाम रहेको रहेछ बुवा बेला हार्ने काम पनि गर्नुभएको रहेछ यो गाविसमा कति घर हार्ने काम गर्ने मते हो अन्तर्डमा जुन बाली गाडी यत्रो कमाउने मान्छे तपाईँको आमदानी तपाईँ सिर हुनुपर्ने हो कमाउने मात्रै हो अब पुरानो जमाना खोज्छ अहिले मुही कस्तो छ होइन अब दुई चार पाँच दिन्छ केटाकेटीलाई अब पाल्नै पऱ्यो भने त्यसरी नै गर्नै परेको छ होइन अब त्यति नै छ किन बालीगारी नगयो भए त अलिक कमाउनु हुन्थ्यो होला बाली गरेर त पुरानो जमाना अब सोझो भयो लाटो भयो जस्तै भयो होइन र गर्दाखेरि उसीमा गयो अहिले यति नै परिवर्तनले गर्दाखेरि अब बढाउनु पर्ला जस्तो छोत्री गर्दैन कोही सङ्घ संस्थाले सहयोग गर्दैन है कसैले पनि गरेको छैन यति वर्ष कमाउनु भयो आर्ने काम गर्नुभयो तपाईँको कुनै जग्गा जमिन कति छ नि फेरि जग्गा जमिन त धेरै नै लाग्छ दुई तिन महिना मै बिउ लाग्छ होइन एक दुई महिना खाना पुग्दैन पुग्दामा